नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रेष्ठाधकमा समर्पित रात्रिकालीन संगीत, संगीत शिविर अजर अमर गीतहरूमा आज प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रसुद्धा प्रकाश सामीको सादर अभिवादन आज कार्यक्रमको शुरूआतमा हामी चर्चा गर्नेछौ भोलि जन्मदिन परेका कवि गीतकार एवं नेपाली साहित्यका एक विशिष्ट लेखक बुपी शेर्चनका बारेमा मेरो जस्तै ए जुन झूठो हो तिम्रो हाँसो पनि फरक छैन तिम्रो र मेरो भित्र भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा फरक एती मात्र छ हामी दुइटाको कहानीमा कि तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ म रून्छु र मेरो आँसु गीत बन्छ दुई दुछा। सालमै रूपरेखा पत्रिका मार्फत बुपी शेर्चन कवितामा एक चर्चित स्तम्भ भइसकेका थिए उनका कविताहरू उनका गीतहरू र उनका मञ्चमा प्रस्तुत हुने अभिव्यक्तिले नेपाली जनसमाजलाई गहिरो प्रभाव पारेको थियो बुपी शेर्चाङको जन्म जयन्तीका सन्दर्भमा भोलि काठमाण्डु पोखरा लगायत देशका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् हामी आज उज्यालो नाइन्टी नेटवर्क मार्फत वुपी शेर्चाङलाई एक विशेष श्रद्धांजलिसहित यो कार्यक्रम प्रस्तुत गर्दैछौ उन This is a child. तिर तराईको चार कोसे झाडी भूपी शेर्चनका शब्दमा नातिकाजीको संगीतमा यो गीतलाई पहिले प्रेमदोज प्रधान र साथीहरूले गाउनुभएको थियो भने पछि यो गीतलाई पुनर्गायनमा प्रकाश श्रेष्ठ लोचन भट्टराई लगायत धेरै युवा पुस्तकका कलाकारले प्रस्तुत गरेका थिए हाम्रो फेसबुकमा सुबोध बस्ताकोटी लेख्नुहुन्छ भूपीले भने जस्तै हामी नेपाली कहिले जुकनु नपरोस् सधैँ अघि बढ़न भूपीलाई श्रद्धांजलि भूपी शेर्चनका बारेमा सन्दर्भ यहाँ निबन्धकार शंकर लामिछानेबाट मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर पिउन झन गाह्रो छ मरेर शहीद हुनेहरू जिएर त हेर जिउन झन गाह्रो छ माथिका पंक्तिहरू सम्झनाका भर मात्र लेखिएको हुँ त्यसका शब्दहरू यताउता हुन गएका होलान् तर यहाँ मलाई वाक्य विन्यासमाथि लेख्नु छैन नछ काव्य रचनाका गुण अवगुणमाथि नै आलोचना गर्नु म त अहिले यी पंक्तिका श्रष्टालाई सम्झिरहेछु र आज उसैमाथि के सोच्न मन लागिरहेछ भूपी शेरचनलाई अझै धेरै नेपालीले चिनेका छैनन् नेपाली मानिसलाई कम र उसको अवगुणलाई बढ़ी चिन्छन् नेपाली मानिसलाई कम र उसको अवगुणलाई बढ़ी चिन्छन् तापनि चिनेकाहरूमध्येले पनि भूपीलाई राम्ररी चिनेका छँदैछैनन् जस्तै म छु मेरै टोलमा बस्दछ मसँग राम्रो परिचय छ उसको साथमा बराबर समय पनि कट्दछ तापनि म उसलाई अन्तरंग भई चिन्दिन भूपीसँग पहिले परिचय गराइदिने श्रेय भीमदर्शन रोकालाई जान्छ भीमदर्शन रोक्का आएपछि नै भूपीसँग मेरो परिचय भएको हो वोटोको एक भाड़ाको कोठामा भूपी बसेको बेला एक दिन भीमदर्शनसँग मैले साँझ उसका बिताए त्यसभन्दा अघि हामीले एक अर्कालाई नचिनेको हो होइन तर चिन्जानमा रसको वर्षा गर्यौं त्यस बखत रक्सीले भूपी भन्थ्यो घरमा पस्ने बाहिरबाट आएर शंकरजी पहिले काम चाहिँ झ्याल बन्द गरिहाल्नुपर्छ नत्र राती खाँदै गएपछि झ्याललाई ढोका सम्झेर बाहिर निस्किने बानी छ मेरो भित्र आउन सक्दिन फेरि गएपछि उसको घर कोठा चार तला माथि थियो मैले आश्चर्य मानेको थिएँ ऊ लडखडाएर कसरी त्यत्रो गल्ली भर्याङ मटान पार गर्दै यहाँसम्म आइपुग्छ ऊ भन्थ्यो रक्सीले उसलाई सबै स्पूर्ति प्रदान गर्छ रे र आजकल चाहिँ रक्सी खाएन भने उसको खुट्टा लडबराउँछ रे भन्थ्यो म नढलमलाई हिँड्नै सक्दिन नपिएको बेला रास्ति मात्र संयोगवश फेरि भीमदर्शन र माउस कहाँ गयौं उसलाई भेट्न होइन उसलाई घरमा छोड़न दुईतिर दुईजनाले च्याप्प अंगालो मारेर उसलाई मा छाड़ी छाड़िदियौ जुन साथी कहाँबाट उसलाई ल्यायौं हामीले त्यहाँ ऊ होसमा थिएन ऊ मोटरमा पनि होसमा थिएन ऊ भर्यामा पनि होसमा थिएन ऊ ओ पनि होसमा थिएन उसको सिरानी र रमको बोतल देखेर होसमा आयो भन्छ यारौं कमन वन फोर द रोड भीमदर्शन मतिर फर्कन्दा त्यस बखत प्रश्न चिन्हको सच्चा प्रतीक देखिन्थ्यो यहाँनिर एउटा कुरा भनिदिउ भूपी ओछ्या पल्टिँदा पनि सड़कै चिन्ता गर्छ उसको सम्पूर्ण जीवन मानो एउटा लामो सड़क जस्तै हो जसमा ऊ कतै आराम पाउँदैन र भूपीले जति रक्सी खाइरहेछ आफ्नो निम्ति होइन सिर्फ त्यस सड़कको निम्ति मलाई लाग्छ भूपी बाटोमा हिं्न जन्मिएको निश्चय पनि होइन उता मुगल कालीन दरबार में जन्मन् पर्ने खासगरी शाहजहां को मित्र को रूप में अये उसले उसद हो शुभ्र शांत स्निग्ध रौंदर्य नारी को निमित्त सोच दो हो घटो उम्र को बटवृक्ष जन्मिंद को नाम भाग्यमन शेरचंदोर्क नाम भूपेन्द्रमान शेरचंद भी कम्यूनिष व्यवस्था में लगे भूपेन्द्र सरवाहाराका नामबाट चिनिए तर पछि उनले भने मलाई दुईवटा कले बिगायो एउटा कम्युनिष्ट र अर्को कवि यी दुईटामा लागेर मैले आफ्नो जीवनलीला बिगारे भने तर पछिल्लो जीवनमा उनलाई अर्को कले पनि बिगार्ययो त्यो क हो, हो। कन्या कन्याका कन्या पछि पनि भूपी शेरचन निकै दौड़ुप गरेर लाग्थे र त्यो जीवनकालको अन्तिमसम्म त्यो क्रम चलि नै तर भूपी शेरचनको सबैभन्दा बढ़ी घनिष्ठता थियो गायक सोर सम्राट नारायण गोपालसँग भूपी शेरचन हरेक कुरामा हाजिजवाफी थिए तुरन्तै हँसाउन सक्थे र तुरन्तै व्यङ्ग गर्न सक्थे उनी कुनै समय जाडो महिनामा नारायण गोपालका घर गए नारायण गोपाल घरभित्र कोहीसँग तास खेल्दै थिए र भूपी आएको सुन्ने बित्तिकै उनले नारायण गोपालले भने आए आइए हिन्दी लवजमा नारायण गोपालले बोलाएपछि भूपी शेरचनले ओठमा पुर्याउँदै कसरी तपाईँले थाहा पाउनुभयो मैले आइए मात्र पढेको भनेर भूपी सर्जन यस्ता थिए भूपी सेजनको गीतलाई पटक रेकर्ड गर्ने सहभागी पाएकी थिइन् गायिका अरूा लामाले कलकत्तामा हिन्दुस्तान रेकर्ड्समा आज यौवन किन उदास उदास छ यहाँ अम्बर गुरूङको संगीतमा अम्बर गुरूङले पनि भूपीका धेरै गीतहरूमा संगीत गरे तर नारायण गोपालले भूपीलाई ख्याति बनाए र चर्चित बनाए विशेष गरेर तारादेवीसँग गाएको युगल गीतमा मैले गाएको गीतमा तिम्रो हँसिलो मुहार छ गायक गीत माँ तिम्री हसी लो मोहार मे लायक गीत मां तिम्रै रश प्यारे मैले गायक गीत भूपी शेरसनको कविता पढ़दाको बानी र गीतको कार्यक्रममा उद्घोषण गर्दाको फरक फरक बानी छन् उनी कुनै समय अम्बर गुरूङको एकल साँझमा उद्घोषण गर्न मंचमा आइपुगे माइक बिगेको कारणले अम्बर गुरूङ नेपथ्यमा जानु पर्यो र भूपी शेरसनले माइक सम्हाले भूपी माइक सम्हाल्ने दर्शकले चिच्याउँदै भने भूपीजी सायरी सायरी भनेर दर्शक कराएपछि भूपी तत्कालै भने आज सुनाउन मन थियो तर घरमै बुलेर आएछ डायरी यस प्रकारले भूपी व्यङ्ग्य गर्थे आफ्नै बारेमा पनि शंकर लामी छानी भूपीका बारेमा लेख्छन् उसलाई एक दिन यस्तै गरी भेटे विष्णुमतीको पुलमा राती 11 बजे म घर जान लागेको ऊ घरबाट फर्किन लागेको आश्चर्य लाग्यो हामी दुवैको हिँडाइले पुल कामिरहेको थियो सोधे अरे भूपी यस बेला कहाँ भूपीले भने तपाईँ कहाँ नि म घर जाँदैछु म गइसकेको शंकर म घरबाट फर्किँदै गरेको ओ तिमी गइसकेको अब म जाँदैछु हामीले हाँसेर अंगालो मार्यौं र एकले अर्कोलाई लड्नुबाट बचायौं उसको पारसका दृश्य वरिपरि मानिसको बीच रमको आधा बोतल ऊ राख्दछ जसलाई जति चाहिन्छ खनाएर खान्छ चा। उसको कुरा गराई पनि यस्तै छ वरिपरि मानिसको बीच ओ आधा वाक्य बोल्छ जसलाई जति हाँस्नु छ हाँस्छ आफ्नो क्षमता हेरी बोतलको खर्च भूपीको हुन्छ र हाँसोको मूल्य पनि उसकै जीवनको कुनै घटना ऊ कुरालाई साह्रै छिटो बुझ्छ तर मानिसले बड़ा ढिलो बुझ्छ अझ सुन्दछु कहिले काहीँ बुझेर पनि उ बुझ पछाइदिन्छ अरे उसँग प्रत्येक प्रश्नको समुचित उत्तर छ ऊसँग सिर्फ आफ्नै प्रश्नको मानव जवाब छैन आजकल कता कता ऊ निर्धक्क साथ आफ्नै मृत्युको कुरा गर्छ मलाई लाग्छ आफ्नो उपयोगितालाई पनि अब नैराश्यले छोपिदिएको छ मलाई कहिलेकाही लाग्छ मसँग उसँग बसौँ एक दुई घण्टा र गम्भीरता साथ उसका मनका कुरा सोधौं छलफल गरौं सल्लाह दिउँ तर ऊ जसरी आफ्नो जीवनको रहेसहेको सुखलाई गंगा जल झै प्रत्येक गिलासमा एक थोपा मिसाएर पवित्र पारिरहेछ त्यो देख्दा त्यो सुखको वातावरण कृत्रिम होस् वा प्राकृतिक जेसुकै किन नहोस देख्दा मलाई साहस आउँदैन उसको स्वप्न भत्काइदिने अनि म सम्झन्छु एउटा कुरा शहीद दिवसको जुलुस उसले नेतृत्व प्रदान गर्दा म एउटा पसलमा लुकेको थिएँ लाजले र मैले भनेको थिएँ पछिबाट उसलाई भूपी तिमीलाई देख्दा मलाई लाज लाग्यो तिमीले नेतृत्व दिएको कुरामा होइन तिमीले नेतृत्व दिइरहँदा म दर्शकको रूपमा निष्क्रिय देख्दा मेरो निष्क्रियताको तुलनामा तिमीलाई कही आफ्नो सक्रियतामाथि लाज नलागोस् भनी तिमीले मलाई देखेनौ र मैले ईश्वरलाई धन्यवाद दिए उसले भनेको थियो तिमीले मलाई देखेको थाहा तर तिमीले मैले नदेखोस् भनी चिताइदिएको मैले नहेरिदिएको मात्र हौं मेरो लाजमा तिमीलाई लाज नलागोस् भनी म सम्झन्छु अनि सायद उ यो कुरामा पनि जान्दछ होला मेरो मनमा उसँग कुरा गर्ने इच्छा उत्पन्न भएको कुरा भूपी शेरचन जीवनको अन्तिम कालमा दमकार रोगले लामो समय अस्पतालमा सयमा रहिभिजनले अन्तर्वार्ता गर्न आउँदा उनले जवाब दिएका थिए तपाई कति वर्ष पुग्नुभयो भूपी शेरचनले भने म तपाईँहरूभन्दा दोहोरो वा डबल जीवन बाँचिरहेको छु किनकि म दमले गर्दा दोरो सास फेर्छु र मैले दुईवटै जिन्दगी बाँचिसके अनि म राती सुत्दिनँ त्यसले गर्दा दिउँसो र गर राति गरेर मैले डबल जिन्दगी बाँचिसके भूपी यस किसिमका व्यङ्ग्यका माहिर थिए उनको कविता यो हल्लाको देश वा घुम्ने मेषमाथि अन्धमान्जे यी कविताले सधैँ भूपीलाई शिखरमय पुर्यायो भूपी शेरचन्दले शहीद माथि लेखेको कविता होस् वा भूपी पारिजात गोपाल प्रसाद हिमालमाथि लेखेको कविता होस् ती कविताले सधैँ भूपीलाई चर्चाको शिखरमै राख्यो घुम्ने मेषमाथि अन्ध मान्छे उनकेको बाँस झै आफ्नो खोक्रोपनमाथि उघेर पस्ताएर दिनभरि रोगी मलेवा झै आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर घाउहरू कोट्याएर दिनभरि सल्लाहघारी झैं एकलासमा अव्यक्त वेदनाले सुख सुक रोएर दिनभरि पाते च्याउझै धरती र आकाशको विशालतादेखि टाड़ा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर एउटा सानो छाताले आफूलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर नयाँ सड़क र नयाँ सड़क असंख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर अखबार चिया र पानको पसल बन्छन् जब नेपाल खुम्चिएर काठमाडौँ काठमाडौं डल्लिएर नयाँ सड़क र नयाँ सड़क असंख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर अखबार चिया र पानको पसल बन्छ किसिम किसिमका पोसाकमा ओहोर दोहोर गर्छन् थरी थरीका हल्लाहरू फूल पारेको कुखुरा कराउँदै हिँड्छन् अखबारहरू र ठाउँ ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ मोटरहरूको प्रकाशदेखि तर्सेर अनि असंख्य मौरीको भूनभून भुनभुन भुन र दशदेखि आत्तेर म उठ्छु न्यायको दिनमा प्रेतात्माहरू उठे झैं र नपाएर विस्मृतिको लेथे नदी रक्सीको गिलासमा हमफाल्छु र बिर्सन्छु आफ्नो पूर्व कथालाई पूर्व जुनी र मृत्युलाई यसरी नै सधैं चियाको किटलीबाट एउटा सूर्य उदाउँछ सधैँ रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ घुमिरहेकै छ म बसेको पृथ्वी पूर्ववत फगत म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि दृश्यहरूदेखि रमाइलोदेखि प्रदर्शनीको घुम्ने मेजमाथि करले बसेको अन्धो मान्छे जस्तै प्रदर्शनीको घुम्ने मेजमाथि करले बसेको अन्धो जस्तै कवितामा भूप शेर्चनको व्ययुक्ति र तात्कालिकतालाई धेरै नयाँ कविहरूले साक्षात् पाएनन् तर गीतमा पाइने भूपी शेर्चन बेग्लै देखिन्छन् स्वर सम्राट नारायण गोपालले दुई साल जेठ आठ गते प्रज्ञा प्रतिष्ठानको रंगमंचमा गायनका क्रममा दुई कविलाई विशेष चर्चा गरे कवि ईश्वर र दोस्रो भूपी शेरचनलाई ईश्वर बल्लभका बारेमा स्वर सम्राटले भने ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन् जनसाधारणले तर जसले ईश्वर बल्लभलाई बुझ्न सक्छ उनको गीतलाई बुझ्न गाह्रो छैन तर भूपी शेरचनको गीत सानै हुरीमा बैंसको सपना सिमलको फूल झै झरि गयो तिमी के गयो खुशीले पनि आँखा तरिगयो गाएपछि नारायण गोपालले दर्शकसँग ताली नै माएका थिए खोइ त यो गीतमा ताली त ता आएन भनेर सोधेका पनि थिए उनी भूपीलाई त्यति माएर सम्मान गर्थे नारायण गोपाल दार्जीलिङमा आफ्नो प्रेमिका पेमेला लामासँग विवाह गरेर भागेर आएपछि पहिलो विवाह गरेपछि बसेको घर नै भूपिसेषनको घर थियो र भूपी सेचनको घरमा महिनौं बसिसकेपछि पेमेला लामालाई अलि अप्ठ्यारो लाग्यो हामी यो घरमा पेइङ गेस्ट हौ यो कुरा कन्फर्म हुनु पर्यो नभए अर्को घर लिनु पर्यो भनेपछि पेमेला लामाकै आग्रहमा नारायण गोपालले पोखराका श्याम कायस्तको घरमा डेरा सारेका थिए नभए त्यसभन्दा अगाडि भूपि शेरचनका ती पाहुना थिए भूपी शेरचनले पोखरा बसीदेखि नै नारायण गोपाललाई सानबाबु भन्थे र नारायण गोपालले गो भूपी शेरचनलाई भूपी दाई भन्थे र तिनै भूपीदाईको एउटा गीतलाई गोपालजुनको संगीतमा नारायण गोपालले गाएका छन् जुन गीत यहाँहरूको प्रिय गीतमा पर्छ अल्जे सक्यारे पछ्यौली तिम्रो चियाको बुटामा ता चार तर बलझेता चार सुनसो काी लुटामा अल्ठा चर त चरिकोबुता छोले धान राम गोबितोले धन राोब धान थिच गर I'll love you all night, you'll fall down, I'll love you all night. THE <laughs> END भूपीका प्रिय सानवाबु अर्थात नारायण गोपालले गाएको यो गीत भूपीको शब्दमा भूपी शेर्चनका शेर्चन बारेमा शंकर लामी छानेका पंक्तिहरू यस प्रकार छन् भूपीको छेउमा एकछिन बस्न साथ हामीलाई कमसे कम, कम मलाई निकै कुराले असर गर्दछ उसको ओइलाउँदै गइरहेको मुख तेज फक्ररका अनुगिन्ती रोगहरू घट्दै गइरहेको उसको आफूप्रतिको विश्वास र बढ़दै गइरहेको रक्सीको मात्रा उसको लोकप्रियता निश्चय पनि बढ़िरहेछ तर उसको जाने आउने ठाउँ रोज घटिरहेछ चौबीस घण्टाको दिनमा बाह्र घण्टा उपिउँछ मलाई थाहा छ यो तेज गतिमा चलिरहेको उसको जीवन चाँडै नै समाप्त हुने सम्भावना छ तर मलाई भूपीसँग कुनै उजुर छैन न मलाई यो आवश्यकता नै लाग्छ म भनौं भूपी नपिऊ मलाई दुःख लाग्छ भने आजको समाज उप होइन भावी समाज उप जसले भूपीको अभावलाई सहनु पर्नेछ कुटाइममा फुलेको फूल ओइलाउँछ नै यो कसलाई थाहा छैन र बेसिजनमा फुलेको फूललाई संरक्षित राख्न सके बगैंचाको इज्जत र साथै बगैंचेको तालिमको बासना पनि आउँथ्यो होला भावी समाजले हाम्रो यो अशक्तता उपर दुःख मान्नेछ र त्यसमा दुख लागि नै भूपीलाई आज जो हामी देख्छौ यसले कुनै समयको उसको जीवको मिलेको भानकीको सम्झना दिलाउँछ टाउको र छाती निकै चौड़ा छ चा। कम्मरभन्दा मुनिको अंश चाहिँ पेण्ट जस्तै मानौ पेण्टको डिजाइन नै उसैलाई देखेर बनेको जस्तो देखिन्छ उसको जीवको तुलनामा उसको छाती निकै चौड़ा छ फिताले नापे पनि धनले नापे पनि र नाप्न नसकिनेछ उसको मुस्कान उसको सौजन्य सड़कमा कसैलाई भेट्दा हो खुलेर मुस्कुराउँछ र आफ्नै मुस्कुराटको बोझले उसको टाउको र छाती अगाडि झुक्दछन् डर लाग्छ मलाई अलि बढ़ी नै झुक्यो भने उसको फितलो कमर चटक्क कही भाँचिँदैन त अनि अर्को अनौठो छ उसको कुरा गर्ने शैली भूपीका कुरा गर्ने शैलीका बारेमा धेरैजनाको धेरै सम्झना छ भूपी शेरचन शंकर लामिछानेका घरमा कहिले कहीँ भएर जान्थे र उनलाई फिंगर चिप्स प्लेटमा पस्किएर रत्ना लामिछानेले दिन्थेन् र सिन्काले घोज्दै खाँदा भूपी शेर्चन भन्ने गर्थे यो आलु चाहिँ मलाई मोटी रत्न भाउजू जस्तो लाग्छ सिन्का चाहिँ यो दुब्ले शाय जस्तो लाग्छ यस किसिमका उनका जोगहरू निकै हुने गर्थे उनलाई कहिले कसैले रक्सी नखानु भनेर आग्रह गर्यो भने उनी भन्थे अब मैले रक्सी नखाने होइन रक्सीको कसम नखानी कसम खाइसकेको छु भूपी शेर्चनका बारेमा यहाँ धेरै धेरै किसिमका प्रतिक्रिया गर्नुभएको छ कुमारजंग कार्की लेख्नुहुन्छ आज अजर अमर सम्पूर्ण टीममा धन्यवाद नेपाली जनमनका कवि वर गीतकार भूपी शेर्चनलाई हार्दिक श्रद्धासुमन कुनै औपचारिक को पदवी नपाए वा नदिइएको भए पनि के भयो त जनताको मनको कवि भएपछि अल्जेसा क्यारे पछ्यौरी तिम्रो चियाको बुड्डामा सुन्दै हामी बुद्धु छौं त्यसैले बहादुर छौं अब बुद्धिमान पनि बहादुर बनाउ आजकल घुम्ने मेजमाथि अन्ध मान्छे अझै धेरै अन्ध मान्छे देखेर दिक्क लाग्छ प्रकाशदाय कृष्ण केसी लेख्नुहुन्छ भूपी शेरचन्दको कविताहरू लाग्छ उहाँले यो देशको नेता र जनताहरूको भविष्य त्यति नै देखिसकेका रहेछन् अहिलेको नेताहरूको आचरण र देशको परिस्थिति उहाँको कविताहरूमा ठ्याक्कै मिलेस्तो जस्तो लाग्छ सानो सा। काजी बस्दाकोटी भूपी भन्ने बित्तिकै चोटिलो पेचिलो लेखक भनेर बुझिन्छ हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए बन्दैन देश दुई चार सपूत मरेर नगए यो कविताले सधैँ सम्झाउँछ टिका छेत्री त्यसै अन्य धेरै मित्रहरूले पनि प्रतिक्रिया व्यक्त गर्नुभएको छ र एक मित्रहरूले त यो हल्लाइ हल्लाको देश बदलेर अब यो मन्त्री नै मन्त्रीको देश भनेर पनि लेख्नु पर्ला भनेर टिप्पणी गर्नुभएको छ वान लेख्नुहुन्छ भूपी शेर्चनको बारेमा अन्त कतै सुन नपाएको जानकारी सुन्दै धन्यवाद दाई यसै कारण त अजर अमर राम्रो हाम्रो मनमा अजर अमर नै भई बसेको छ अनर्थ लेख्नुहुन्छ भूपीकै कवितावडा पंक्ति हामी कहिले मिल्न नसक्ने अर्काले मिलाइदिनुपर्ने भूपी शेर्चनको बारेमा धेरै कुरा थाहा पाइयो कार्यक्रम सुन्दैछु सानो सम्झनाले मलाई एकदमै मनपर्ने गीत अल्जेस सक्यारे पछौरी तिम्रो चियाको बुटामा सुन्ने अवसर पाउँदा एकदम खुशी लाग्यो धेरै धेरै धन्यवाद भनेर लेख्नुभएको छ गीत पराजुली क्रिष्ट घिमिरे प्रदीप त्यसै गरी लेखराम साबकोटार लुसिफरले लेख्नुभएको छ त्यो बखत त यो हल्लाइ हल्लाको देश हो भन्थे भूपीले आजका दिनसम्म पनि सान्दर्भिक छ सा, यो पंक्ति उहाँप्रति हार्दिक श्रद्धासुमन क्षितिश बान्तवाई लेख्नुहुन्छ आज मेरो साह्रै मनपर्ने कवि भूपीलाई कार्यक्रम मार्फत भेट्ने भए हजुर हजुरप्रति कृतज्ञ छु पोखराबाट ले बखरे बजेको गीत चलचित्र निर्देशक श्याम राईलाई समर्पण गर्नुभएको छ भूपी शेर्चनले आफ्नै बारे लेखेको रोचक कविता जसलाई नेपाली साहित्यमा सेल्फ पोर्ट्रेटका रूपमा प्रस्तुत गरिएको थियो केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि खेर्छन् कई लेखन् इसो हेन् चित्त बुझदन अर्न लेख् पुन लामो सास फे बरा बिचरा भूपी शेरचन भूपी शेरचन को कविता भूपी शेरचन को जीवन में यस्ता कैयन घटना भे एवटा गीत कीस वर्षसम भूपी शेरचन को नाम में रेडियो नेपाल बजी रहो यदि गीत बजे बापत पैसा आउनी भईदे भूपी शेरचन निके धनी हे तर पैसा तो आने थे तीस गित का गित तर तीस वर्षपछि बल्ल थाहा भयो त्यस गीतका गीतकार भूपी नभएर ईश्वर बल्लभ रहेछन् तर भूपी शेरसनलाई पनि त्यो गीत अत्यन्तै मनपर्ने गीत रहेछ गीतकार ईश्वर बल्लभ त्यो गीत मेरो हो भनेर दावी गर्न रेडियो नेपाल गए तर नेपालले जसको नाम पहिला थियो उहाँलाई स्वीकृति लिएर आउनुहोस् भनेपछि ईश्वर बल्लभ भूपीको घर पुगे र भूपीलाई भने भूपी सबै मेरा गीतहरू तिमीहरूकै हो तर यही एउटा गीत चाहिँ मेरै हो भनेर मेरो नाम गरी पाउन भनेर कागज गर्न लगाएपछि भूपी शेषनले जुन गीत मेरो होइन म किन मेरो भनेर दावी गरू भनेर स्वीकृति दिएपछि त्यो गीत भूपी शेषनको नामबाट हटेर ईश्वर बल्लभको नाममा बज्न थाल्यो जुन गीत भूपी शेषनको पनि प्रिय गीत मानिन्छ भूपी सेषनको निधन भएपछि उनको दोस्रो कविता संग्रह प्रकाशित भयो सर्पको खोजी फेरि अर्को दुर्घटना घट्यो सर्पको खोजी भन्ने पुस्तक पहिलो प्रकाशन हुँदा फेरि सम्पादक शिव रेग्मीले फेरि यो गीत बिहानब्बे सारा शीत बतासले सुगाइदिन्छ भूपीकै नाममा प्रकाशित भए भूपी शेचनलाई मनपर्ने गीत आज उनकै सम्झनामा श्रद्धाञ्जली स्वरूप ईश्वर वल्लभको रचना नारायण गोपालको स्वरमा कसले तारी सके सके कसले कसले सकेगी दू भू भिताइ बिहान बतासिना सुस्त मेरा पीर गीत सब लुकाई द बिहान भीत कि नाइ दस्त मेरा वीर ने गीत सब लुकाई दिंबू झर धरे धरे जस्तों फूल भिता तरे बिंब धरे धरे जस फूल भितरे कहीं अल्जी आशु मा। कहीं अलध दू अशुभ परीमा कहीं कहीं अलध दू अशुभ परीमा मैपी कतई ती रया लगे जस्तु मई कतई तीमाया लगे जस्तु समझ बेचा सब भूपी शेरचंद को जन्म जयंती का संदर्भ में भोली पूज दश गती एक बजे सप्तंड कलेज भरतपुर में कार्रम आयोजना भूपेश शेरचंदक थकाली समाज समाजसेवाले पनि पोखराको उद्योग वाणिज्य संघमा एक बजी नै भूपी शेरचनको जन्म जयन्तीका सन्दर्भमा विशेष कार्यक्रमको आयोजना गर्दैछ पोखरा भूपी शेरचनको भावभूमि कविताको जन्मस्थल जहाँ भीमदर्शन रोकालाई उनले पहिलोपटक भेटेर भीमदर्शनकै कारणले उनको कवितामा सुधार भयो भूपी शेरचनको सम्झना भोलि पोखराको उद्योग वाणिज्य संघको अमृत कक्षमा थकालीजसेवाले विशेष कार्यक्रमको आयोजना गर्दैछ आज पुष नवगते र आजकै दिन 1996 सय छयानब्बे मा सम्बतमा सोमबारका दिन पूर्वी नेपालको सगरमाथा अञ्चल उखलढुंगा जिल्लाको रूमजाता टारमा चम्पासिंह गुरूङ र माता चन्द्रदेवीका साधारण परिवारमा जन्मिएकी गायिका गंगा देवीको आज जन्मदिन पनि हो गंगा देवीलाई नेपाली संगीत आकाशमा गंगा राणा नामबाट पनि चिनिन्छ गंगा राणाको जन्मदिनमा उनलाई सम्झना गर्दै उनकै स्वरमा यो गीत पहिले प्रस्तुत छ गंगा राणाका कण्ठबाट गाएका थुप्रै गीतहरू अझै पनि सुन्न सकिन्छ विक्रम सम्बद् 2009 हजार नौ सालतिर तत्कालीन निर्देशक देवेन्द्र राज उपाध्यायले गंगा राणालाई रेड नेपालमा गाउन प्रोत्साहित गरे पहिलो चलचित्र आमादेखि लिएर परिवर्तनसम्म उनले पार्श्व गायिकाको रूपमा आबद्ध भइन् गंगा राणाको दुई सालमा नूर प्रताप राणासँग विवाह भयो उनीहरूको दाम्पत्य जीवन सुखमय थियो नेपाली सामान्य ज्ञानको हिसाबले हेर्दा नेपालको पहिलो महिला विमान चालक रक्षा राणा गंगा राणाकै छोरी हुन् गंगा राणालाई पनि हार्दिक श्रद्धांजलि अर्पण गर्दै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस्